केही के के न केही तपाईँले सोच्नु पर्थ्यो केही न केही तपाईँले सोच्नु पर्थ्यो अरूले नसोचे तिमीले सोच्नु पर्थ्यो केही न केही त तिमीले सोच्नु अरूले नसोचे तिमीले सोच्नु कहाँ छ र बन्जर कहाँ छन् प्यासीहरू कहाँ छन् बन्जर कहाँ छन् प्यासीहरू पर्नु अगाडि नै पानीले सोच्नु पर्थ्यो अरूले नसोचे तिमीले सोच्नु पर्थ्यो एकैछिन आफू जलेको माछी बनेर एकैछिन आफू जालको माछी बनेर सधैँ जाल माजी ने सोच् पर्थ्य अरुले न सोचे तिमी सोच्छ अंधेरों में सध दीप्ची छेरों में सधैं दीप्ती छाई मुनि को कालो बत्ती सोच् पर्थ्यो अरूले नसोचे तिमीले सोच्नु पर्थ्यो केही बिरामी मदनले केही सोच्नु पर्थ्यो मदनले किन साफ छोडे साथीले सोच्नु पर्थ्यो न केही के तपाईँले सोच्नु अरूले नसोचे तिमीले सोच्नु अरूले नसोचे तिमीले सोच्नु नम छुमा तिम रोग रोग फूल जसते झर छुमा तिम रोग तिम बी नम छमा तिम रोग फूल जसते झर छुमा तिम रोग मन भित माया लुले डाकेय खोलास मातिमसम rokasam timi binamurchuma timro kasam ninro kasam ulazastai <laughs> jhurchuma timro kasam तिमी पा मेरा चाहना हो न सीन प्रिया भैंस को वाहन सहना भैंस को वाहना हो पाए चौदो हर छुमा तिम्रो कसम तिम्रो कसम नत्र चिदे मर्चुमा तिम्रो कसम तिम्रो कसम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 सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगर्स त्यसै गरी तपाईँले हामीलाई रेडियो अर्पण डट कम डट एनपीबाट पनि विश्वभर जुनसुकै गुनामा रहेर पनि जस्तो सुकै अवस्थामा भए पनि सुनेर साथ भएको छ यो विश्वास आज पनि मैले तपाईँमा गरेको छु कार्यक्रम मेरो रचनाको विशुद्ध बसाइ साहित्यिक व्याइँ हो यो व्यवसायमा रहेर हामी तपाईँकै साहित्यिक सिर्जनाहरू तपाईँकै जीवन्त भावनाहरूलाई समेट्ने गर्छौँ तपाईँकाति जीवन्त भावनाहरूमा आवाज मिसाउने गर्छौँ साहित्यको सबै खाले फुलहरू फुल्छन् यो बारीमा साहित्यको साज फुलबारी भन्न रुचाउँछु म तपाईँकै गीत कथा कविता हाइकु गजल मुक्तक सबै खाले विधहरू समेटिने कार्यक्रम हो यो कार्यक्रम मेरो रचनाको बसाइमा आज पनि तपाईँले नै पठाउनुभएका मिठा मिठा सिर्जना तपाईँका दुखित भावनाहरू दुखान्त बने दुखेका ती मनहरू पीडाहरूलाई अलिकति भए पनि आज बाढी चुडी गर्ने जमरको मेरो रहनेछ आजको यो बसाइमा कार्यक्रम मेरो रचनाको बसाइलाई तपाईँले विभिन्न वेबसाइट विभिन्न ब्लगहरूमा सुनेर साथ दिन सक्नुहुनेछ मोहन बिहानी डट ब्लग पानी नेपाल बाट ब्लग स्पोर्ट डट कमबाट पनि कार्यक्रम मेरो रचनालाई तपाईँले सुनेर साथ दिन सक्नुहुनेछ तपाईले जुन सुकै समयमा डाउनलोड गरेर सुन्ने व्यवस्था हामीले गरेका छौँ र त्यसै गरी तपाईँले डब्लुडब्लु डब्लु डट रेडियो अर्पण डट क ब्लग स्पोर्टबाट पनि तपाईँले कार्यक्रमलाई चाहिँ सुनेर साथ दिन सक्नुहुनेछ आज पनि तपाईँकै जीवन्त भावनाहरूमा डुब्नको लागि डुबुल्की मार्नको लागि साहित्यिक डुङ्गालाई केही समय चलाउनका लागि उपस्थित भएका छौँ अवश्य तपाईँले मलाई आज पनि साथ दिनुहुनेछ तपाईँका भावनाहरूसँग म केही समय तपाईँसँग सँगै सहर गर्नेछु प्रिय मित्र ढिलो नगरिकन अब भने तपाईँकै रचनाहरूलाई अगाडि जोड्न चाहन्छु मेरो हातमा अर्जुन दृष्टि पौडेलजीले पोखरादेखि पठाउनु भएको एउटा गजल छ उहाँको गजललाई अगाडि जोड्न चाहन्छु व्यक्तिका प्रत्येक बोलीमा झुटो बोली निस्किरहेछ व्यक्तिको प्रत्येक बोलीमा झुटो निस्किरहेछ सायद यहीबाट आधुनिक युग निस्किरहेछ प्रकृतिको नियम बद्लिएर हेर्नुहोस् त मित्र प्रकृतिको नियम बद्लिएर हेर्नुहोस् त मित्र मध्याहमय पूर्णिमाको जुन निस्किरहेछ सायद यहीबाट आधुनिक युग निस्किरहेछ अरूको शृङ्गार अरूको शृङ्गार गरेर के भयो तिमीलाई अरूको शृङ्गार गरिरहे भु तिमीलाई तिम्रो आफ्नै मुहारमा घाउ निस्किरहेछ सायद यहीँबाट आधुनिक युग निस्किरहेछ आँसुको थोपा साङ्ग्लोले गमलामा आँसुको थोपा मात्र सङ्घालेको गमलामा हेर्नुहोस् त कसरी गुलाबको फुल निस्किरहेछ सायद यहीँबाट आधुनिक युग निस्किरहेछ प्रत्येक व्यक्तिको प्रत्येक बोलीमा झुट निस्किरहेछ व्यक्तिको प्रत्येक बोलीमा झुट निस्किरहेछ शहीद यहीबाट आधुनिक युग निस्किरहेछ सायद यहीबाट आधुनिक युग निस्किरहेछ जोन दृष्ट्री पौडेल पोखराका सर्जकलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु वास्तवमा पनि प्रकृतिको नियम बद्लिएका कुराहरू हुँदै थियो रचनामा अरूको सृङ्गार गरेर केही फाइदा हुन्छ र तिमीलाई भन्दै हुनुहुन्थ्यो रचनामा त्यसै गरी आँसुका थोपा थोपा सङ्घालेको थियो त्यो गमलामा हेर्नुहोस् त मित्र गुलाब कसरी बनिराखेको छ भनेर लेख्नु भएको थियो निकै सुन्दर रचना तपाईँप्रति आभारी रहे त्यसै अर्को रचनालाई पनि अगाडि जोड्न चाहन्छु मेरो हातमा नेत्र अभिरलजीको रचना छ उहाँको चनालाई अगाडि जोड्न चाहन्छु बिहानी हुन्छ अनि शाम हुन्छ बिहानी हुन्छ अनि साम हुन्छ मेहनत हुन्छ अनि दाम हुन्छ बिहान हुन्छ अनि साम हुन्छ मेहनत हुन्छ अनि दाम हुन्छ गरे केही समाज मनाउलु गरे केही समाजमा नुहलु अमिट छाप अनि नाम हुन्छ मेहनत हुन्छ अनि दाम हुन्छ प्रकृति सौन्दर्य ऋतुमा प्रकृति सौन्दर्य ऋतुमा बतासँगै अनि घाम हुन्छ मेहनत हुन्छ अनि दाम हुन्छ देउरालीका मूर्तिहरूसँगै देउरालीका मूर्तिहरूसँगै पूजापाठ अनि धाम हुन्छ बिहानी हुन्छ अनि साम हुन्छ लुका मारी खेलिने छुट्टै त्यो लुका मारी खेलिने छुट्टै त्यो रमाइ लुईकनी ठाम हुन्छ बिहानी हुन्छ अनि साम हुन्छ मेहनत हुन्छ अनि दाम हुन्छ बिहानी हुन्छ अनि साम हुन्छ वास्तवमै पनि हो बिहानी भइसकेपछि त्यो साम उत्पन्न हुन्छ मिहिनेत गरिसकेपछि अवश्य पनि तपाईँ र मैले दाम त पाउँछ नि होइन र मित्र वास्तवमै बा, पनि हो तपाईँलाई थाहा छ मलाई थाहा छ आज मिहिनेत नगरिकन मिहिनेत बिनाको सुन हामीले फलाउन सक्दैनौँ नि होइन र मेहनत गरेँ भने अवश्य यो धरतीमा तपाईँ र मैले सुन फलाउन सक्नेछ ती सुन सँगसँगै तपाईँ र मेरो नाम अनि दाम सँगसँगै आउनेछ मित्र यो रचनाको लागि तपाईँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु नेत्र अविरलजीप्रति पनि आभारी रहेँ त्यसै अर्को रचनालाई अगाडि जोड्न चाहन्छु रामकृष्ण पौडेल अन्यास गजल कुञ्ज भनेर उहाँले ठेगाना लेख्नु भएको छ उहाँको रचनालाई पनि अगाडि जोड्न चाहन्छु धरती नभएपछि सिङ्गो आकाशसम्मसँग धरती नभए पनि सिङ्गो आकाश स्वतन्त्र छु त मुहारमा उल्लास छ न पिर नचिन्ता जुन अनि तारा हुँदा साथमा न पिर जुन अनि तारा हुँदा साथमा विसहार छु पनि बांचने सासम संग धरती नएपनी सिंगो आकाश समुखीफंत ठूल वज्रपात दुखी ठूल वज्रपात करर्क मटो मनी स्वार्थी आवाज समरती नए पर सी आकाश कोई भो को पेट में महलमा बस्छन् कोही भोको पेडमा मर्छन् कोही महलमा बस्छन् तर इज्ज्जत मात्र ढक्ने ढाक्ने कपासम्मसँग धरती नभए पनि सिङ्गो आकाशसम्मसँग स्वतन्त्र छु र मुहारमा उल्लाससम्मसँग धरती नभए पनि सिङ्गो आकाशसम्मसँग वास्तवमै पनि तपाईँ र म आज यो संसारमा बद्लिएर अगाडि बढ्न सक्नुपर्छ प्रिय मित्र यो रचना अर्को सुमधुर साङ्गीतिक आवाजलाई जोड्न चाहन्छु मात्र लागि माया तर उस्तै छ म उस्तै छ आयो माया बदिनी तिमी बदिलियो साइन जति तिम्रो याद फिर्ता पठाएको छु सके जति तिम्रो याद फिर्ता पठाएको छु र थोरै जिउने आधार बचाइ राखेको छु छटपट्टि र यहाँ एक्लै बाँच्नुभन्दा छिट्टै छटपट्टि र यहाँ एक्लै बाँच्नुभन्दा छिट्टै सार्थक ठाने र त आज मृत्यु रोजेको छु र त थोरै जिउने आधार बचाइ राखेको छु तिम्रो त्यो जिन्दगीको हर सफरहरूसँग तिम्रो त्यो जिन्दगीको हर सफरहरूसँग बाधा अर्चन नहोस् अनि बाकल गरेको छु र त थोरै जिउने आधार बचाई बचाइराखेको छु दुवै आँखा बन्द गरी प्रेम जालमा परेपछि दुवै आँखा बन्द गरी प्रेम जालमा परेपछि कसम आज अन्धुसरी बाँचिरहेको छु सके जति तिम्रो याद फिर्ता पठाएको छु र त थोरै जिउने आधार बचाइ राखेको छु र त थोरै जिउने आधार बचाइ राखेको छु जलन समर्पण जाजर र कोर्को मित्रको यो रचना सँगसँगै पुनः स्वागत गर्न चाहन्छु कार्यक्रम मेरो रचनाको बसाइ तपाईँले सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थप्लो इन्टरनेट अनलाइनको डब्लु डब्लु रेडियो अर्पण डट कम डट एनपीबाट पनि विश्वभरिकै साथ सुनिराख्नु भएको छ कार्यक्रम मेरो रचनामा रहेर हामी तपाईँकै यस्तै यस्तै साहित्यिक सिर्जनाहरूलाई वाचन गर्ने गर्छौँ तपाईँकै गीत तपाईँकै कथा तपाईँकै कविता गजल यस्तै यस्तै रचनाहरू समेट्ने गर्छौँ कार्यक्रम मेरो रचनाको व्यवसायमा रहेर हामी प्रविधिमा रहेर मलाई साथ दिइराख्नु भएको छ अननीय मित्र राज पौडेलले अनि सँगसँगै बोलिराख्ने यो आवाज तपाईँकै साहित्यिक मित्र म हो र रह कार्यक्रममा रहेर हामी तपाईँकै रचनाहरूलाई वाचन गरिराखेको रचना छु यदि तपाईँ रचन रचना कोर्नुहुन्छ साहित्यिक सिर्जनामा कलाम चलाउँदै हुनुहुन्छ भने तपाईँले हामीलाई रचनाहरू पठाउन सक्नुहुनेछ तपाईँको रचनाहरूलाई हामी वाचन गर्नेछु तपाईँले पठाउनुभयो भने रचना पठाउनको लागि तपाईँले पत्रचार गर्न सक्नुहुनेछ पत्राचारको लागि ठेगाना कार्यक्रम मेरो रचना रेडियो अर्पण सय चार थप्लो पाँच बकुलर बकुलार चोक चितवन यो ठेगानामा तपाईँले रचना पठाउन सक्नुहुनेछ त्यसै गरी इमेल पनि गर्न सक्नुहुनेछ तपाईँले हामीलाई इमेलको लागि आरजे दिपेन्द्र वान टू थ्री पनि तपाईँले मेल गर्न सक्नुहुनेछ आफ्नो रचनाहरू पोस्ट गर्न सक्नुहुनेछ पठाउन सक्नुहुनेछ त्यसै गरी मेरो रचनाको फेसबुक पेजमा पनि आफ्नो रचनाहरूलाई पठाउन सक्नुहुनेछ तपाईँको रचनाहरू म कहाँ आइपुग्नेछन् अनि तपाईँका रचनाहरूलाई म भाषण गर्नेछु त्यसै गरी अर्को रचनालाई पनि अगाडि जोड्न चाहन्छु रामचन्द्र बस्यालजीको रचना छ उहाँको रचनालाई अगाडि जोड्न चाहन्छु उहाँको घर चितवनमा र हाल उहाँ मरुभूमिको छातीमा हुनुहुन्छ उहाँको रचनालाई पनि अगाडि जोड्न चाहन्छु पलाउँछन् र बोट अब पलाउँछन् र बोट अब फेदैदेखि ढलेपछि पलाउँछन् र बुट अब फेदैदेखि ढलेपछि ढलेर जरे माथि फेरि आगो बालेपछि तगारोको भेरा अनि दैलामाथि झीर बनी तगारू को भीर अनी दैलमा थी झीर बनी दुखाएर रुमाउँछन् घरमै शत्रु पालेपछि ढालेर जरेमाथि आग, आगो फेरि आगो बालेपछि एउटै मुटु टुक्रा पार्नु पहिल्यै आफ्नै नसोचेर एउटै मुटु टुक्रा पार्नु पहिल्यै आफ्नो नसोचेर दुखी हुनु ब्यार्थे अब आफ्नै मुटु गालेपछि पलाउँछन् र बुट अब फेदेदेखि ढालेपछि थुकेपछि चुट्नुहुन्न भन्ने थाहा थिएन र थुकेपछि चुट्नुहुन्न भन्ने था थिएन र अब किन खोज्नु पऱ्यो मिल्का आएर फालेपछि पलाउँछन् र बोट अब फेदैदेखि ढालेपछि नचाहेर छाडेकी थियौ जीवन साथी हुनालाई नचाहेरै छाडेकी थियौँ जीवनसाथी हुनालाई राम अब फर्काइँदैन आफ्नो यात्री थालेपछि पलाउँछन् र बोट अब फेँदैदेखि ढालेपछि ढलाइ र जरैमाथि फेरि आगो लागेपछि पलाउँछन् र बोट अब फेँदैदेखि ढालेपछि पलाउँछन् र बोट अब फेँदैदेखि ढालेपछि निकै सुन्दरचना यो सुन्दरचनाको लागि बिखर्सी राम जे प्रति पनि आभारी रहेँ आगामी दिनहरूमा पनि यस्तै यस्तै रचना पठाउँदै गर्नु होला वास्तवमा पनि त्यो बोर्ड ढालेपछि फेँदैदेखि ढालेर पठाएपछि त्यो ढालेको जरासम्म फेरि आगो लगाएपछि कहाँबाट पलाउन सक्छ र मित्र होइन र तपाईँ र मेरो मन पनि दुखिएको हुनसक्छ त्यो मनहरू दुखिरहँदा त्यो मनमा पीडा भइरहँदा यस्तो खालको आवाज तपाईँलाई हुनसक्छ मनभित्र पीडा हुँदाहुँदै पनि आफ्नो मायहरूसँग हाँसिराख्न हामी सक्नुपर्छ मित्र तपाईँलाई थाहा छ लाई थाहा छ कति दुख्छ तपाईँ र मेरो मन त्यो मनहरू दुखिरहँदा पनि हामी एकैछिन भए पनि आफ्नो जिन्दगीमा जिउने आधारहरू साँचिराख्नुपर्छ मित्र त्यसै गरी अर्को रचनालाई पनि अगाडि जोड्न चाहन्छु मेरो हातमा दिप मिलनजीले रुद्रपुर दुई रूपन्देही हाल दोहा कतारदेखि रचना पठाउनु भएको छ उहाँको रचनालाई पनि अगाडि जोड्न चाहन्छु जो सम्झेर बिर्स बस वर्षौँ जेए उसै त भार छैन जो सम्झेर वर्षौँ जे उसैको त भार छैन जसको निम्ति आँसु पिए उसैको त भार छैन भैगो अब नगरौँ भो भरोसाको कुराकानी भैगो अब नगरौँ भो भरोसाको कुराकानी जसलाई म मुटु दिएँ उसैको त भा छैन जो सम्झेर वर्षौँ जे उसैको त भर छैन केही पल सात बस्दा कहाँ प्यारो हुन्छ लाठी केही पल सात बस्दा कहाँ प्यार हुन्छ लाटी जसको सात बर्षौँ थिए उसैको त भर छैन जसको निम्ति आँचु पे उसैको त भर छैन उसको हर इसारामा म सोचौँ प्यार भन्ठानेर उसको हर इसारामा म साँचो प्यार भन्ठानेर दौरा च्याती भोटो सिएँ उसैको त भर छैन जो सम्झेँ उसैको वर्षौँ जे उसैको त भर छैन सबै कुरा सही ठाने हिजोको त्यो मिलनमा सबै कुरा सही ठाने हिजोको त्यो मिलनमा आफू भोलि ऊ उसैको त भर छैन जो सम्झिए वर्षौँ जे उसैको त भर छैन जसको निम्ति यहाँ सुपिए उसैको त भर छैन जसको निम्ति यहाँ सुपिए उसैको त भर छैन निकै सुन्दर रचना यो सुन्दर रचनाको लागि मिलन मिलनजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु त्यसै गरी अर्को रचनालाई पनि अगाडि जोड्न चाहन्छु अस्मिजीएमजीको रचना छ उहाँले यो रचनालाई पोखरादेखि पठाउनु भएको हो उहाँको रचनालाई पनि अगाडि जोड्न चाहन्छु अङ्गाले र फालीको अस्तित्वहीन पत्थर हुँमा अङ्गाले र फालिएको अस्तित्वहीन पत्थहरू सबैले त्यागे तिमीले पनि त्यागे हुन्छ बगर जसले जति चाहन्छ जे गर्न सक्छ बिना सङ्कोच जसले जति चाहन्छ जे गर्न सक्छ बिना सङ्कोच कुश कुशासनको दलदलभित्र फसाएको नजर हुमा अँगले र फालिएको अस्तित्वहीन पत्थर दिल च्या जित्यो त्यो जमानाको धन सम्पत्ति अपरम्पार दिल जित्यो त्यो जमानाको धन सम्पत्ति अपरम्पार खाली आए हजुर भोलि खाली जाने पझझर हुँमा अँगालेर फालिएको अस्ति तुहीन पत्थर हुँमा खाली आँखा हेर माया मलाई या त चस्मा लगाएर हेर खाली आँखा हेर मलाई या त चस्मा लगाएर हेर खुल्ला किताब शब्दसँगै पोखिएको खबर हुमा अँगालिएर फालिएको अस्तित्वहीन पत्थर हुमा सधैँभरि तछाड मछाड हात हात लाग्यो शून्य कतै सधैँभरि तछाड मछाड हात लाग्यो शून्य कतै धुवाधुलो प्रदूषणले उपज लाग्छ सहर हुमा अँगिएर फालिएको अस्तित्व हिन पत्थर होमा सबले त्यागे तिमीले पनि त्यागी हुन्छ बगर होमा अङ्गा फालिएको अस्तित्वहीन पत्थर होमा जिएम अस्मी जिएमजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु यो रचनाको लागि प्रिय मित्र यो अबको क्रममा अर्को साङ्गीतिक आवाजलाई अगाडि जोड्न चाहन्छु कार्यक्रम सुन्दै गर्नुहोला मलाई छोड्यो नाता साइलो तोडेपछि मलाई पानी छोडेपछि तिमीले कस्तै रोजो जीवन काता कड्यो शङ्का गर्ने तिम्रो अपुरो भो तिम्रो दोष भर नै नरो इच्छा साहु किताब देखा पलटाऊ सा किताब देखा धरण भो भिस्ब देखा अब छिट्ट नुक्ता पर्च भिट नुक्ता पर्च भनदिन साहू ले दबाब देखा धरण भो भन्दै सिसाब देखायो म यसकै रहर सहरमा बाँचेको छु भन्दै म यसकै सहरमा बाँचेको छु भन्दै जोडेहाले बोतलमा सराब देखायो पल्टाउँदै दे साउले। किताब देखा उसेकेटी रोईरको देखा उसेकेटी रोई रह दिखाऊ घर में कहीं नभाव देखा धरें बोरिन भे हिस्ब देखा अब देखि म नाम काम कर नम काम कर आज समाज में झुकाव देखा पलट साहू किताब देखा धर भोरिन भन्दै हिसाब देखायो धेरै भोरिन भन्दै हिसाब देखायो पल्टाउँदै साहुले किताब देखायो यो रचना पुनः स्वागत गर्न चाहन्छु यो रचनालाई सिल सलगण्डी झन्डी एक रूपन्दीदेखि अविरल सागर सोगादीले पठाउनु भएको थियो यो रचनाको लागि तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु प्रिय मित्र हामी कार्यक्रमको लगभग लगभग अन्त अन्ततिर आइसकेका छौँ अब भने छुट्टिनुपर्छ भनेर चाहिँ सङ्केत मिलेराखेको छ अन्त्यमा रहेँ एउटा रचनालाई अगाडि जोड्न चाहन्छु मेरो हातमा प्रेम कौशलजीको रचना छ केही जान्छन् कति छिट्टै केही भने ढिला कोही जान्छन् कति छिट्टै कोही भने ढिला हेर्दा हेर्दै सकिन्छ यहाँ हाम्रो जीवन लिला कहीँ जन्म कहीँ मृत्यु संसारको नियमै हो कहीँ जन्म कहीँ मृत्यु संसारको नियमै हो आउने जाने चल्ने रहेछ यस्तै सिलसिला हेर्दा हेर्दै सकिन्छ यहाँ हाम्रो जीवनलीला फलेको नै हाँग नुग्न ज्ञानी मान्छे झुक्छन् धन ले मातिएका हुन्छन् र वा फिला केही जान्छन् कति सिटै कोही भने ढिला मर्दैनन् या प्रेम कहिले गही पनि देहा मर्दैनन् या प्रेम कहिले गए पनि देहा बाँच्न गा बाँच्ने गर्छ अमर भई विश्वास चम्किला कोही जान्छ कोही सिट्टा कोही भने ढिला हेर्दा हेर्दै सकिन्छ या हाम्रो जीवन लिला हेर्दा हेर्दै सकिन्छ या हाम्रो जीवनलीला प्रिय मित्र यो रचना सँगसँगै अब भने हामी कार्यक्रमबाट बिदा माग्नुपर्ने समय आइसकेको छ आजको यो साहित्यिक ढुङ्गालाई यहीँ कतै किनारा लगाउने समय भइसकेको छ यी सुनेर साथ दिनु हो सबै सबैलाई धन्यवाद दिन चाहन्छु रचना पठाउनु नै सम्पूर्ण सर्जकलाई सबै सर्जकलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र यी तिनजेल सुनेर साथ दिनुभयो तपाईँ सबै सबैप्रति आभारी रहेँ र अन्त्यमा सम्झिन चाहन्छु भक्तिपुर साथ सर्लाहेका मित्र मोहन बिहानी त्यसै गरी रामशरण श्रेष्ठ रामेसाबका मित्रप्रति आभारी रहेँ र त्यसै गरी प्रविधिमा रहेर मेरो यो आवाजलाई तपाईँको रेडियो सिटसम्म तपाईँको मोबाइल सिटसम्म अनि इन्टरनेटको पहुज भएसम्म जहाँ जहाँ छन् त्यहाँसम्म मेरो आवाजलाई पुर्याउन साह दिनुहुने प्राविधिक मित्र दर्पण पारीका मित्र राज पौडेलप्रति आभार प्रकट गर्दै अन्त्यमा तपाईँ सबै सबैलाई एउटा सुमधुर साङ्गीतिक आवाजलाई छोड्दै म तपाईँकै साहित्यिक मित्र दिपेन्द्र पनि ओझेल चाहन्छु साहित्य र सिर्जनाको सदैव सम्मान गरौं नमस्कार kal bila kal bilai jaau kal kal